खोजे जस्ते बरमिश वरदान में ती मिलाई खोजे जस्त बर मिलोस् वरदान में मिलाई स्वर्ग जस्त घर मिलोस् वरदान मिराई खोजे जस्त बर मिलोस् वरदान स्वर्ग जस्त घर मिलोस् वरदान में ती मिलाई सुख दुख आपोानी मयानी तिम्रोहार सुख दुख आपोनी मयानी एवटा हम सफर मिलोस वरदान मत मिलाई स्वर्ग जस्त घर मिलोस् वरदान मत मिलाई जन्म घर बिदाली कर्म घर जन्मघर बिदाली कर्म घर को यह असल साथी भार मिलोस वरदान मत मिलाई स्वर्ग जस्त घर मिलोस् वरदान मत मिलाई दर खानु व्रत बस्थी संगी साच् दर खानु व्रत बस्थी संगी संग नाच् सुख शांति प्रहर मिलोस् वरदानम मिराई स्वर्ग जस्ते घर मिलोस् वरदान में मिलाई शुभ कामना यो तीज खोज जति रोजे जति शुभ कामना यो तीज खोजे जति रोजे जति शुभकामना यो जमा, खोजे जति रोजे जति तिमले पाको खबर मिलोस् वरदानमाथि मिलाई, खोजे जस्तै घर मिलोस् वरदानमाथि मिलाई, स्वर्ग जस्तै घर मिलोस, वरदानमाथि मिलाइ स्वर्ग जस्तै घर मिलोस् वरदानमाथि मिलाइ चिसा पानी छ रामेछापका मित्र राम, राम शरण को यही गजल सँगसँगै नमान साथै गजलीय अभिवादन कार्यक्रम गजलपुञ्जको पर्खाइमा बस्नुभएका सम्पूर्ण सम्पूर्ण गजल मनहरूमा आजको नूतन तिरासियौँ श्रृङ्खलामा हार्दिक स्वागत गर्दछौँ तपाईँहरूलाई आराम रही आरामता को कामनाटुभरी देश को मया बोक गजलपुंज को माली तैंक भाई छोरो साथी एसपी माथुअर पर्दापारि का प्राविधिक शाखा शरद सागर देवकोटा को साथ में उपस्थित भेजकू रेडियो देवखुरी एफ एम एक्सए पांच दशमलव आठ मेगा हर्ज रजिक सन्जल फेसबुक पेज रेडियो कार्यक्रम गजलपुंज को उत्पादन में रहकर कार्यक्रम गजलपुंज तरक बुधवार राति नौ पंद्रह देखि करीब दस बजी समय श्रवण कर साथ ही तमाम इंटरनेट को मध्यम हमारे पात्रो में गए रोल्प को पेलो अनलाइन रेडिओ नवीन संसार हेटौड़ा को पेलो अनलाइन रेडिओ नमस्ते हेटौड़ा मार्फतनी हमीण कर सकूँ आज कोई श्रृंखला तीज विशेष ग्रखर में छीजम छ जहाँ जहाँ नेपाली तैंत तीजले छोक तिजका भाकाहरू घन्किएका छन् टिभीहरूमा रेडियोहरूमा तिजामै भएको छ पत्र पत्रिकाहरू सबै सबै गाउँ घरहरू सहरहरू सबै सबै तिजामै भएको छ तिजको अनुभूति भएको छ यो समयमा तिजले नछोएको कहाँ पो छ र तिज एउटा संस्कार मात्र नभएर सभ्यता पनि हो हेर्नेहरूले यसलाई नारीवादी चाडका रूपमा हेर्छन् तर आँखाका डिल अनि मनका भित्ता खोलेर हेर्ने हो भने तिज नारी र पुरुषको समान अनि लैङ्गिक समानताको उत्साह पनि हो आमा छोरी बुहारी सासु, भाउजू नन्द आमा आज सम्पूर्ण संपुन, सम्पूर्ण नारीहरूलाई हरितालिका तिज दुई हजार हार्दिक मङ्गलमै शुभकामना व्यक्त गर्दछ रेडियो देवरी एफएम र कार्यक्रम गजलपुञ्ज परिवार आज हामी 30 विशेष केही सामग्री र तिज विशेष गजलहरू प्रस्तुत गर्नेछौँ त्यसपूर्व आजको गजलपुञ्जको दैलो घार्न चाहन्छौँ नेपाली गजलको इतिहासमा पहिलो पटक नेपाली साङ्गीतिक तिज गजल बजारमा आएको छ प्रभा भारतौलाको शब्दमा थानेश्वर गौतमको स्वर सङ्गीतमा नाचिन्छ गाइन्छ माया लगाइन्छ आफू त तिजमा पनि गजल गाइन्छ यही साङ्गीतिक गजलबाट आजको गजलपुञ्जको दैलो भर्न चाहन्छु पनी गजल गाइर में गजल गाइ केहीमा कमी नहो सरुभन्दा तिम्रो केहीमा कमी नहो सरभन्दा तिम्रो केहीमा कमी नहो सरभन्दा तिम्रो ल्याइदिन्छु किनेर के के चाहिन्छ ल्याइदिन्छु किनेर के के चाहिन्छ तिमै खानु दर यसपालि यस्तै भयो माइतीमै खानु दर यसपालि यस्तै भो माइतीमै खानु दर यसपालि यस्तै भो अर्को सँगसँगै दाह्र खाइन्छ अर्को सँगसँगै दाह्र खाइन्छ अर्को सँगसँगसँगै दाह्र खाइन्छ बर्त बस्नु शिवको राम्रो वर पाउँ भन्दै व्रत बस्नु शिवको राम्रो बर पाउँ भन्दै व्रत बस्नु शिवको अनि पो म जस्तो केटो पाइन्छ अनि पो म जस्तो केटो पाइन्छ अनि बोमा जस्तो केटो पाइन्छ अनि बोमा जस्तो केटो पाइन्छ आदरणीय गजल मनरू यो साङ्गीतिक गजलपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा तपाई ने भर्खर मात्र रेडिओ खोलभ दे देवखुरी को पेलो रेडिओ रेडिओ देवखुरी एफ एम एक्सए पांच दशमलव आठ मै का हमी कार्यक्रम गजलपुंज को बसई में बसिखा छो ये मैं पर्दपारी प्रावधिक शाखा शरद सागर देवकोटा को साथ मिली रखे भाई मछू आवाज में गजलपुंज को माली तबक भाई छोरा साथी एसपी माथुवर आज हमी कार्यक्रम गजलपुंज में तीज विशेष में बसिख धेरी भाग मित्र हमीज विशेष का गजल पठाने भे सके गजल समेटने प्रयास करनेज को यु वसय मेरे हाथ मा गजल पड़े सुधप श्रेष्ठ को, को। पालोंग मकौनपुर का मित्र हाल कैलिफोर्नि अमेरिका हमें गजल पठान युवा में सुधप श्रेष्ठ को गजल में मेरा आवाज स्पर्श करना चाह कति सुहाएको बडा रातो साडीमा कति सुहाएको बडा रातो साडीमा देखिन्छौ तिमी अप्सरा रातो साडीमा कति सुहाएको बरा रातो साडीमा देखिन्छौ तिमी अप्सरा रातो साडीमा ओठमा रातो लाली उस्तै तिम्रा नाडीमा ओठमा रातो लाली उस्तै तिम्रा नाडीमा रातै चुरा हराभरा रातो साडीमा देखिन्छौ तिमी अप्सरा रातो साडीमा छोटा छोटा लुगामा बजार हिँडेजस्तो छोटा छोटा लुगामा बजार हिँडेजस्तो हुन्न तिमीलाई खतरा रातो साडीमा देखिन्छौ तिमी अप्सरा रातो साडीमा हिमालमा पहाडमा र तराईमा हिमालमा पहाडमा र तराईमा हाँस्छ कुनारा कन्दरा रातो साडीमा कति सुहा बड़ा रातो साड़ी में देखि तिमी अप्सरा रातो साड़ी में देखिश तिमी अप्सरा रातो साड़ी में ह आदरणीय गजल मनहुरी व्यवसाय में वाचने गय सुधप श्रेष्ठ को यो मीठो गजल वहाँ पालुंग मकवानपुर का मित्र हो कलिफोर्निया अमेरिका में होगा हमी लाई अमेरिका यह गजल पठन भाग सुध श्रेष्ठ कोशेष गजल का निम्पति हृदय भार प्रकट करना चाहिए आगामी वर्ष को ये साथ उपस्थिति रही रहने भेजने अभिलाषा बटोल्द व्यवसाय विदा करना चाहिए सुदप श्रेष्ठ व्यवसाय में मेरे हाथ में पुनः को गजल पड़े नारी श्रेष्ठ हो सुर्खेत हालको वेदमा हुनु छ मन्जु अन्जना व्यवसायमा मन्जु अन्जनाको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु ओठमालाली निधारमा टिकी लाउँछु जमा ओठमालाली निधारमा टिकी लाउँछु जमा सिरमा शिर फुल पाहुमा पाहुजु लाउँछु जमा ओठमा लाली निधारमा टिकी लाउँछु ती जमा शिरमा शिरफुल पाउमा पाउँ जु लाउँछु तिजमा हरियो साडी गलामा पोते तिलहरी लगाई हरियो साडी गलामा पोते तिलहरी लगाई रिसाए प्यारा मायाले मैले सम्झाउँछु तिजमा शिरमा शिरफुल पाउमा पाउजु बजाउँछु तिजमा बस्ने सुत तोड्दिन आउनु शिवजी बनेर बस्नेछु व्रत तोडिन आउनु शिवजी बनेर चरणमा परि मुटुमा राखी हँसाउँछु जमा, शिरमा शिरफुल पाहुमा पाहुजु बजाउँ सु जमा, मुनालाई एक्लो छोडेर मदन पर्दैस नबस्नु मुनालाई एक्लो छोडेर मदन पर्दैस नबस्नु फर्केर आउनु साथ मनाची रमाउँ सु जमा, शिरमा शिरफुल पाउमा पाउँजु बजाउँछु तिजमा माइतीको घर जाँदिन प्यारा बालबच्चा छोडेर माइतीको घर जाँदिन प्यारा बालबच्चा छोडेर घरमा बसी बाआमालाई सघाउँछु तिजमा शिरमा शिरफुल पाउमा okay, पाउँजु बजाउँछु तिजमा मेला र पात दावरा घाँस उकाली ओह्राली मेला र पात दाउ र घाँस उकाली ओह्राली भुलेर पीडा खुसीले रङ्गिन बनाउँछु ती जमा ओठमा लाली निधारमा टिकी लगाउँछु ती जमा शिरमा सिरफुल पाउमा पाउजु बजाउँछु ती जमा शिरमा शिरफुल पाउमा पाउजु बजाउँछु ती जमा अह आदरणीय गजल मनहरू यो वसाइमा हामीले वाचन गऱ्यौँ मन्जु अन्जनाको गजल उहाँ सुर्खेत कि श्रेष्ठ हुनुहुन्थ्यो हाल हामीलाई कुबेतबाट यो गजल पठाउनु भएको थियो अत्यन्तै यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु मन्जु अन्जनाप्रति आगामी वसाइहरूमा पनि यहाँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने मनभरि अभिलाषा बटुल्दै यो वसाइबाट विदा गर्न चाहन्छु मन्जु अन्जनालाई आज हामी तिज विशेषमा छौँ गजलपुञ्जको तिरासी श्रृङ्खला तीज विशेष रहेको छ आज हिन्दू सनातन परम्परा र संस्कार तथा महिला सौभाग्यको प्रतीक स्वरूप रातो साहारी छड्के तिलहरी लगनको पोते लगायतका गर गहनारा वस्त्रादिले पहिरिएर तिजको दिन निराहार व्रत लिएर मठ मन्दिर टोल छिमेकमा भेला भई नाचगान गर्दै रमाइलो गर्ने चलन रहिआएको छ तिजलाई कठोर व्रत भन्दा पनि समर्पणका रूपमा हेर्न जरुरी छ होइन आज हामी तिजका बारेमा केही वर्णन गर्नेछौँ व्याख्या गर्नेछौँ तिज विशेष केही सामग्री प्रस्तुत गर्नेछौँ र तिजका गजलहरू तिजका भाकाहरू पनि सुनाउनु छ तपाईँहरूलाई आज भोलि तिजको दर तिजभन्दा महिनौ अघिबाटै सुरु भइसकेको हुन्छ तथापि परम्परागत रूपमा तिजको एक दिन अगाडि वास्तविक दर खाने चलन छ व्यवसायमा हामी एकजना श्रेष्ठका गजल वाचन गर्छौँ त्यसपछि हामी एउटा साङ्गीतिक लहरी सुनेछौँ त्यसपूर्व मेरो हातमा परेको छ सलेरी साथ ढाँडाकाउँ खाङ्ग्रा दैलेका श्रेष्ठ प्रकाश बाबुचन्दको गजल परेको छ यो विषयमा प्रकाश बाबुचन्दको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु तीज आयोरी दिदी बहिनीहरूले हेर्दै होलान् तिज आयुरी दिदी बहिनीहरूले हेर्दै होलान् माइती आश गरी मूल बाटोमा घेर्दै होलान् ऊ पढाइ भैँसी पाएका वेदना फुकाउनलाई ऊ पढाइ भैँसी पाएका वेदना फुकाउनलाई बजारतिर झरी नयाँ साडीहरू बेर्दै होलान् माइतीको यास गरी मूल बाटोमै घेर्दै होलान यो प्रकृतिले हाँसेर धक पुर्याइ रोकियो वर्ष यो प्रकृतिले हाँसेर धक पुर्याइ रोकियो वर्ष खुसी उमङ्गले नारीका रूपहरू फेर्दै होलान् माइतीक यास गरी मूल बाटोमै घेर्दै होलान् परदेशीका दाजु भाइर आफन्त नहुनेले परदेशीका दाजु भाइर आफन्त नहुनेले रुद भक्कानोपारी आफैलाई सेर्दै होलान् माइतीको यास गरी मूल बाटोमै घेर्दै होलान, दिदी बहिनीका दुःखका बादल देखेँ आज दिदी बहिनीका दुःखका बादल देखेँ आज नयाँ रसाई चोटले बिहाल भई टेर्दै होलान् ती जायुरी दिदी बहिनीहरूले हेर्दै होलान् माइतीकै यास गरी मूल बाटोमै घेर्दै होलान् माइतीकै यास गरी मूल बाटोमै होलान। होलान् अहआरणीय गजल मनहरू व्यवसायमा हामीले अत्यन्तै मार्मी गजल वाचन गऱ्यौँ प्रकाश बाबु चन्दको सलेरी साथ डाँडागाउँ खाङ्ग्रा दैलेखका मित्र हुनुहुन्थ्यो आफू प्रवासमा रहेको र आफ्ना चेलीबेटीहरू दिदीबहिनीहरू मैती कहिले लिन आउँछ र जाउँला भनेर पर्खिरहेका आश गरिरहेका आँखाहरूका अभावहरू बोल्नुभएको थियो गजलमा माइती कहिले आउँछन् र जाउँला भनेर कुरिरहेका आँखाहरू थाक्न नदिनुहोला कसैले पनि मित्र यो मेरो अनुरोध रह्यो तपाईँहरू सम्पूर्ण सम्पूर्णलाई यो गजलपछि हामी यो वर्षमा एउटा साङ्गीतिक लहरी सुन्छौँ कहिलेकाहीँ केही नियमहरू मेचेर अगाडि बढ्दा छुट्टै आनन्द आउँदो रहेछ आज हामी साङ्गीतिक गजल नसुनेर केही गैर साङ्गीतिक गजल सुन्नेछौँ हरिदेवी कोइरालाको स्वर सङ्गीत र शब्दमा समय सापेक्ष रहनेछ भन्ने मेरो आस रहेको छ चा। चारै दिशा अन्ध धुन्द पानी आयो फेरि भदौरी तिजभरिलाई ती भहादरे तिजामा माइतकी छोरीलाई आँधेरी खोलाले लाग्यो भनेलाई यो तिजाको साङ्गीतिक कोसेली तपाईँहरू सम्पूर्ण सम्पूर्णको लागि व्यवसायमा पेश गर्न चाहन्छु तीज विशेष गीत पीछे पुनः तपाईर स्वागत करना चाहूँ गजल में तैले भर्खर मात्र रेडियो खोलभ देवखुरी को पेहो रेडि रेडियो देवखुरी एफ एम एक्सए पांच दशमलव आठ में गर्च हमी कारजलपुंज को बसई में बसिख आज हामी हामी कार्यक्रम गजलपुञ्जको बसैमा बसिरहेका छौँ यतिखेर मलाई नेपथ्यबाट आफ्ना सृजनशिलापुञ्जहरू सलबलाएर प्राविधिक संयोजन गर्दै हुनुहुन्छ पर्दापारीका प्राविधिक शाखा शरद सागर देवकोटाले भने मछु आवाजमा गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माधुवर तपाईँले यतिखेर यो कार्यक्रम सुन्न छुट्याउनु भएको छ भने हामीले केही क्षेत्रपछि हाम्रो कार्यक्रम हाम्रो युट्युब च्यानल राप्ती आवाजमा अपलोड गर्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ आज हामी कार्यक्रम गजलपुञ्जको यो बसाइमा तिज विशेष कार्यक्रम सञ्चालन गर्दैछौँ दे धेरैभन्दा धेरै मित्रहरूले हामीलाई तिज विशेष गजलहरू पठाउनु भएको छ हामीले यथासके समेट्ने प्रयास गर्नेछौँ र तिज विशेष सामग्रीहरू पनि प्रस्तुत गरिरहेका छौँ आज दर्खाने दिन भोलि दिनभरि व्रत बस्नुहुन्छ हिन्दू वर्तालु नारीहरू रही पानीको पनि सेवन नगरीकन तीज मनाउनले फल प्राप्ति गरिन्छ भन्ने धारणा सत्य होइन अविवाहितताका लागि असल पति र विवाहताको पति अनि परिवारको स्वास्थ्य एक दिनको तिजले मात्र नभई वर्षभरिको समन्वय समझदारी र सहकार्यले पनि निर्धारण गर्छ यस दिन पुरुषहरूको पनि उत्तिकै दायित्व हुन्छ हाम्रा आमा दिदी बहिनी अनि पत्नीहरूको हामीप्रतिको यो सहरृदयका लागि हामीले पनि जिम्मेवारी उठाउन जरुरी छ भोलिको दिन उहाँहरूलाई सम्मान गर्दै अनि ख्याल गरेर असल सहयात्रीको भूमिका निभाउन जरुरी छ तपाईँ अविवाहित पुरुष हुनुहुन्छ भन्ने था तपाईँका लागि पनि कोही कतै भोलि व्रत बस्नेवाला हुनुहुन्छ कि होइन र यो विषयमा हामी एकजना स्रष्टका गजल वाचन गर्छौँ उहाँ हुनुहुन्छ प्रकाश थापा मगर रोल्पाका मित्र हुनुहुन्छ हाल आफन्त कोही नभएको देशबाट भन्नुहुन्छ यो वसाइमा प्रकाश थापा मगरको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु दर खाइसकेपछि नाच्न पक्कै आउँछौ हो, हो जहाँ भए गीत बज्ने धुनकै समीप छाउछेउ होदी हो दर खाइसकेपछि नाच्न पक्कै आउँछौ होली जहाँ भैनी गीत बज्ने धुनकै समेप छाउँछेउ होली तीजको माहौल छ आजभोलि मनहरू नाच्दै होलान् तिजको माहौल छ आजभोलि मनहरू नाच्दै होलान् चेतनाका शब्द फल्ने गीतहरू गाउँछेउ होली जहाँ भैनी गीत बज्ने धुनकै समेप छाउँछेउ होली साथीसँग निकै नै रमाइलो गर्दा गर्दै साथीसँग निकै नै रमाइलो गर्दा गर्दै नाचगानमा छु भन्दै तिमी अनलाइन धाउछेउ होली जहाँ भैनी गीत बज्ने धुनकै समेप छाउँछेउ होली कसरी हेर्न सकुला र अपलोड गर्दा नयाँ फोटो कसरी हेर्न सकु उला र अपलोड गर्दा नयाँ फोटो त्यो सिरामा पढाइको सिन्दुर पनि लाउँछेउ होली जहाँ भए गीत बज्ने धुनकै समीप छाउँछेउ होली नाचगानमा नाच्दा थाक्ला शरीर लुथ्रुक्क नाचगानमा नाच्दा थाक्ला शरीर लुथ्रुक्क समय बित्दा निदरीको मिठो साथ पाउँछे होली दर खाइसकेपछि नाच्न पक्कै आउँछ होली दर खाइसकेपछि नाच्न पक्कै आउँछ्यौ होली जहाँ भैनी गीत बज्ने धुनकै समीप छाउँछेउ होली जहाँ भैनी गीत बज्ने धुनकै समीप छाउँछेउ होली अहादरणीय गजल मनहरू यो वसाइमा हामीले भाषण गऱ्यौँ रोल्पाका मित्र प्रकाश थापा मगरको यो मीठो गजल हाल आफन्त कोही नभएको देशबाट भन्नुहुन्छ उहाँ सम्भवत मुलुक बाहिर हुनुहुन्छ अत्यन्तै मिठो गजल पठाउनुभयो त्यसका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै रहिरहनेछ भन्ने अपेक्षा गर्दै यो विषयबाट गर्न चाहन्छु प्रकाश थापा मगरलाई भोलिको तिजलाई आजको दरले भ्याउनु पर्नेछ रातभरि बसेर रा। किनभने भोलि व्रत केवल व्रत मात्र नभई दिनभरिको नाचगान कुराकानी पूजापाठ अनि रमाइलो पनि हुन्छ यसै सबैजना नारीसँग एकै ठाउँ भेला भएर रमाइलो गर्ने वार्षिक दिन तिजको पूर्व सन्ध्यामा मध्यरातमा बसेर मिठा मिठा परिकारहरू खाने चलन नै दर हो दरको कुरा गर्दा पाकवानहरूमा सामान्यतया ढकने आलुदम आलु, आलु कवाब दुध कुर्याउने फलफुल मिठाई लगायत अडिला कुराहरू सेवन गर्ने चलन छ तरपला को तीज भो बाढ़ी पहरोले चली का घर अनि धेरैका माइतहरू बगाएको छ अनि सँगसँगै तिनीहरूको सपना र आकाङ्क्षाहरू पनि बग्दै गरेका दराजका पल्ला अनि ट्याङ्काभित्र बगेका रातो साडी अनि गहनाहरू पनि पानीको भेलले कत्ता पुर्याएका हामी ती विशेष सामग्री केही प्रस्तुत केही क्षणपछि पुनः गर्ने नै छौँ यो वषमा एकजना श्रेष्ठको गजलमा पुनः मेरो आवाजले स्पर्श गर्न चाहन्छु उहाँ हुनुहुन्छ चा। देवेन्द्र दर्पण दङ्गाली बुढाथोकी हुनुहुन्छ गोहराइ पन्ध्र दाङका मित्र हाल मरुभूमिको बगर कतार बाटा दंगाली को गजल मा को गजल मा मेरो तीन महीना अगिदी तीज मना दर खाएर रीत जना तीन महीना अगिदी ती तीज मनाउँछन् हुस्की बियर दर्खाएर रित जनाउँछन् भलघर अनि छाड गीत सङ्गीत बजाएर भलघर अनि छाड गीत सङ्गीत बजाएर गुन्यु माथि सार्दै नाच्दै तिग्रा कनाउँछन् हुस्की बिहर दर्खाएर रित जनाउँछन् भुलिसके रीतिथिति धर्म संस्कृतिलाई भुलिसके रीतिथिति धर्म संस्कृतिलाई सुन्नै गाह्रो तिजका गीत छाडा बनाउँछन् तिन महिना अघिदेखि नै तिज मनाउँछन् होस्की बिहार दर्खाएर रित जनाउँछन् होस्की बियर दर्खाएर रित जनाउँछन् अहआरणीय गजल मनहरू यो विषयमा हामीले वाचन गऱ्यौँ गोहराइ पन्ध्रदाङका मित्र देवेन्द्र दर्पणदङ्गाली बुढाथोकीको यो मिठो गजल वहा भने हाल मरुभूमिको बगर कतारमा हुनुहुन्छ हामीलाई यो गजल कतारबाट पठाउनु भएको थियो यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु देवेन्द्र दर्पण दङ्गाली बुढा परती आगामी विषयहरूमा पनि तपाईँको यस्तै उपस्थिति रहिरहनेछ भन्ने मनभरि अभिलाषा बटुल्दै अपेक्षा गर्दै विषयबाट विदा गर्न चाहन्छु तीज पछिल्लो समयमा पछिल्ला वर्षहरूमा विकृति र विसङ्गति बोकेर लम्किरहेको छ ती सबै भित्राउने हामीहरूले नै हो र तिनीहरूलाई सुधार्नुपर्ने पनि हामीले नै हो भल गरी छाडा गीतहरू गाउनु छाड्नुपर्छ नेपाली चेली भेटीहरूका दर्दहरू पीडाहरूलाई तिजका भाकाहरूमा पोखिनुपर्छ नेपाली समाजले पचाउन सक्ने शब्दहरू ल्याउनु पर्छ र त्योली शब्दहरूले तिजलाई न्याय गर्न सकिँदैन तिजको लहर यस वर्ष सबैतिर समान पनि छैन यता नाचगान हुँदै गर्दा यो बरसातले गर्दा उता रुवाबासी हुँदैछ हो होला उता सारीको सबकोले नाचेर पसिना पुस्दै गर्दा यता सारीको सबकोले आँसु खुसिरहेको हुनसक्छ यता मिठा पाकवानहरू र सङ्गीतमा झुमेर दरहरू खाइरहँदा उता कोलाहाल अनि चिउरा र धर्मोटसँग तिजहरू मनाइरहेको नमिठो तितो यथार्थ हामीसँग छँदैछ यस तिजमा एकअर्काको दुःख बाँड्ने र सुख साट्ने साझ थलोको निर्माण गरौँ यो विषयमा म एकजना श्रष्टाको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु नारी श्रष्टा हुनुहुन्छ रुबी सत्याल उहाँ काठमाडौँ हुनुहुन्छ हाल जापानबाट हामीलाई गजल पठाउनु भएको छ यो विषयमा रुबी सत्यालको गजलमा मेरो आवाजले स्पर्श गर्न चाहन्छु घुम्दै फिर्दै हरितालिका आएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाति मान्छु घुम्दै फिर्दै हरितालीका आएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाति मान्छु वर्षभरिको मनको गाठो फुकाउन खोजिकन वर्षभरिको मनको गाँठो फुकाउन खोजिकन साथी सङ्गीले तिजको गीत गाएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाती मान्छु दु ख सुख जिन्दगानी चलिरहन्छ यसै गरी सधैँ दुःख सुख जिन्दगानी चलिरहन्छ यसै गरी सधैँ तर आमाको हातको दर खाएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाति मान्छु बेरङ थियो जीवन उनले दिन दिनदेखि बेरंग थियो जीवन उनले रङ्गाइदिएको दिनदेखि प्रिएको हातबाट सिन्दुर लाएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धायेको जाति मान्छु सासु नन्द खुसी हुँदै आमासरी माया दिएपछि सासु नन्द खुसी हुँदै आमासरी माया दिएपछि घरैमा ममताको सौगात पाएको जाति मान्छु घुम्दै फिर्दै हरितालिका आएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ धाएको जाति मान्छु अहआर गजल मनहरू विषयमा हामीले बाँच्ने गर्यौँ नारी स्रष्टा रुबी सत्यालको यो मिठो गजल उहाँ काठमाडौँकी मित्र हुनुहुन्थ्यो हाल जापानबाट यो गजल हामीलाई पठन भएको थियो यो मिठो गजलका निम्ति हृदय आभार प्रकट गर्न चाहन्छु आगामी वर्षहरूमा पनि यहाँको यस्तै मिठो उपस्थिति रहिरहनेछ भन्ने मनभरि अभिलाषा अनि अपेक्षा गर्दै यो विदा गर्न चाहन्छु अत्यन्तै मिठो गजल पठन भएको थियो घुम्दै फिर्दै हरितालिका आएको जाति मान्छु दिदी खोज्दै प्यारो भाइ राएको जाति मान्छु समय सापेछ यस्तै हुनुपर्छ गजलहरू पनि अत्यन्तै मिठो गजल थियो हामी कार्यक्रमको आखिरी आखिरीतिर आइपुगेका छौँ यो विषयमा हामी एउटा छोटो मिठो तिजको कोसेली सुन्छौँ चलचित्र कन्यादानबाट तिजको रह र आयुभरिलाई यो तिजको कोसेली तपाईँहरू सम्पूर्णका निम्ति यो विषयमा पेस गर्न गजल मनहरू यो तिजाको कोसेलीपछि तपाईँहरूलाई पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम गजलपुञ्जमा यही तिजाको कोसेली सँगसँगै आजको लागि छुट्याइएको समय आखिरी भइसकेको प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ या तिनजेलसम्म कार्यक्रम सुनेर सात दिन भयो तपाईँहरू सम्पूर्ण सम्पूर्णप्रति हृदय आभार प्रकट गर्न चाहन्छु तपाईँलाई आजको कार्यक्रम के कस्तो लाग्यो जस्तो लाग्यो त्यस्तै प्रतिक्रिया सल्लाह सुझाव दिन नबिर्सन होला तपाईँ पनि यसरी नै सहभागी हुन चाहनुहुन्छ चा भने या तपाईँ स्रष्टा विशेषमा रहेर आफ्ना गजलहरू सुनाउन चा चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्नुपर्ने हुन्छ हाम्रो ठेगाना रहेको छ रेडियो कार्यक्रम गजलपुंज सामुदायिक रेडियो रेडियो देखखुरी सौ पांच दशमलव आठ मै का राप्तींग यही ठेगा में त्रचार करात में पर्ने सर प्राप्त भागार क्रमिक क्रमिक रूप में वाषण करने तजिक संचाल फेसबुक चला फेसबुक में गए हमी खोजना सकूँ रेडियो कार्यक्रम गजलपुंज बयालीस सौ भाई बड़ी मित्र लाइक पेज भेटिने लाइक कर सकूँ और सो पेज को मैसेज में अपना गजलहरू तपाईँले यतिखेर हामीलाई सुन्न छुटाउनु भएको छ भने हामीले केही छ आजको श्रृङ्खला हाम्रो युट्युब च्यानल राप्ती आवाजमा राख्नेछौँ त्यहाँबाट पनि तपाईँले आफूले चाहेको बेलामा सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ लौता आदरणीय गजल मनहरू आजको कार्यक्रम तपाईँहरूलाई पक्कै पनि मन परे होला आज दरखाने दिनको तपाईँहरू सम्पूर्णलाई ज्यादा जाँदै सबैलाई मुरी मुरी शुभकामना हामी सबै जनाको परिवारको सुस्वास्थ्य र दीर्घायु कायम होस् भने जस्तो जीवनसाथी पाउनुहोस् पाइयोस् र पाउनुभएकाहरूको जीवन सुखमय होस् सुखी रहोस। अनि सम्पूर्ण दिदीबहिनीहरूमा सौभाग्य अटल रहिरहोस् यही शुभकामना व्यक्त गर्दै आजको श्रृङ्खलाबाट ओझिली छौँ पर्दापारीका प्राविधिक शाखा शरद देवकोटासँगै गजल गजलपुञ्जको माली तपाईँकै भाइ छोरो साथी एसपी माथुवर सुत्ने तयारीमा हुनुहुन्छ होला एकचोटि झ्याल चुकुल हेर्नुहोस् त कतै खुला पछन् कि झ्याल चुकुल बन्द गर्नुहोस् बर्सातको मौसम छ आफ्नो ख्याल गर्नुहोला राति तिर्खा लाग्न सक्छ छेउमा करुवामा पानी पनि राख्नुहोस् बिरामी हुनुहुन्छ औषधि खान बिर्सनुभयो कि औषधी खानुहोस् तपाईँको बाँकी पल सुखसँग बितोस् स्वस्थ रहनुहोस् व्यस्त रहनोस् तपाईँको हात सधैँ सधैँ सृजनशील आकारतर्फ लम्किरहोस् अवशिष्ट समयमा जाँदा जाँदै आफ्नै गजल वाचन गर्दै बिदा हुन्छु बर्खे भेलले छेक्यौ आमा आउन पाइन तिजमा बर्खे भेलले छेक्यौ आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यौ आमा आउन पाइनँ तिजमा बर्खे भेलले छेके आमा आउन पाइनँ तिजमा सधैँ दुखले टेक्यौ आमा आउन पाइनँ तिजमा सानैमा पराइको घर सिउँदोभरि अर्कैको थर सानैमा पराएको घर सिउँदोभरि अर्कैको थर आफ्नैबाट लखेट्यौ आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यौ आमा आउन पाइनँ तिजमा पठायो अर्कैको देशमा अझ सानै थिए त्यसमा पठायो अर्कैको देशमा अझ सानै थिएँ त्यसमा किन मैलाई देख्यौ आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यो आमा आउन पाइनँ तिजमा घर कि भाछु कमारी घरका बस्ता माखै नमारी घर भाछु कमारी घरका बस्दा माखै नमारी मेरो नै ढाड सेक्यौ आमा आउन पाइनँ तिजमा सधैँ दुःखले टेक्यौ आमा आउन पाइन तिजमा मधाउँदैछु लेख र बेसी तिम्रा जवाइ सधैँको पर्देशी म धाउँदैछु लेख र बेसी तिम्रा जवाइ सधैँको पर्देशी यस्तै कर्मले लेख्यौ आमा आउन पाइन तिजमा बर्खे भेलले छेक्यो आमा आउन पाइन तिजमा सधैँ दुखले टेक्यो आमा आउन पाइन तिजमा सधैँ दुखले टेक्यो आमा आउन पाइन तिजमा जय गजल जय साहित्य शुभरात्री शुभ सपनी शुभ अनिदरी